भोका एकाहरू यहाँ भोका एकाहरू यहाँ आएपछि छोडिजान्छन् भोका एकाहरू यहाँ आएपछि छोडिजान्छन् कपडा सरी शरीरमा लाएपछि छोडिजान्छन् कपडा शरी शरीरमा लाएपछि छोडिजान्छन् कोही हुन्छन् यस्ता पनि कोही हुन्छन् यस्ता पनि यी दुनियाँभित्र जो कोही हुन्छन् यस्ता पनि यही दुनियाँभित्र जो नभएको माया पनि जगाएपछि छोडिजान्छन् भोकाएकाहरू यहाँ आएपछि छोडिजान्छन् कपडा शरीर शरीरमा लाएपछि छोडिजान्छन् नभएको माया पनि जगाएपछि छोडिजान्छन् लोक साङ्गीतिक अभिवादन समस्तो झको व्यवसा रेडियो अर्पण एक सय चार थप्लो बाँच मेगा सधैँका लागि सँगसँगै हामीलाई इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर सुनिरहनु भएको छ विष्णु सँगसँगै आवाजबाट सुम तपाईँसँग कुराकानी गर्नको लागि कार्यक्रम अर्पण शुभसहस लिएर उपस्थित भइसकेको छ अबको आधी घण्टो यानि कि बजे तिस बजेसम्म तपाईँको साथमा रहने गर्छु हरेक दिन हामी सात बजेको समयमा आउने गर्छौँ र सात तिस बजेसम्म तपाईँको साथमा आधी घन्टोसम्म भलाकुसारी गर्छौँ र तपाईँलाई मिठा मिठा लोकसङ्गीतिका आवाजहरू सुनाएर पनि मनोरञ्जन राखेका हुन्छौँ कार्यक्रममा हरपूर्ण सुझको व्यवसायमा तपाईँ पनि सहभागिता सुनाउन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ फोन गर्नको लागि नम्बर सुन्ने छ पाँच त्रिसठी तिन सय बत्तीस र तिन सय तेत्तिसको लाइन खोल्ला छैन स्वागत गर्छु हेलो नमस्कार के छ हालि के गर्दै आ त त्यही रेडियो सुन्नेला बसिरहाल्छु जेडा रेडियो सुन्ने बसिर रहनुभएको छ है हजुर सम्पूर्ण साथीहरुलाई तपाईको परिचय दिनुस् न त सबै ए मा चाहिँ शक्तिखर देखि भरसाई जेडा भरसाई है शक्तिखर भन्छ के छ भरजी हालखबर शक्तिखर पानी चाहि हात्यो अहिले भकै अहिले अनि कम हुँदैछ जी हस् के गर्ने असारको मौसममा पानी आउँछ नआइज भन्न पनि नहुने होइन मिल्दैन फेरि होइन पानी, पानी गा, गा, गा, पनी आयो भने बल्ल किसानको बाली पनि उब्जिन्छ भन्छ तर धेरै पानी भयो भने पनि प्रभाव पार्न सक्छ त्यसलाई फेरि होइन असर गर्न सक्छ अनि खानपिन भयोपिन भयो भइसक्यो है मेरो भावै कतिजना खाने है तपाईँले कति चाँडो छ सात बजीसम्म खाइसक्नुपर्छ त्यही त के गर्ने समय त्यस्तै नियम लागु भएको होइन नियमको पछाडि हिँड्नु पर्दाखेरि कहिले ढिलो चाँडो भन्ने कुरा भइहाल्छ होइन अनि दिन कसरी बितिरहेको छ आफ्नो हिजो अस्ति आउनु भएको थियो हामीलाई हामीलाई त भेट्ने कुरै भएन है टाइमको बेलामा भेट्नु बेलामा त्यस्तै हो है र कि सम्झनामा डुब्दैन भन्नु त मिल्दैन है पवन लाङ भण्डारी सचिन लामा पृथ्वी तुम्बा मनोज भुजेल दीपक आचार देवेन्द्र खड्का कमेन्डर यस्तो हुन्छ अरे सानो माथि बस्छ सपना बिस्तारै यो छातीभित्र सपना बढ्दै जाँदा बढ्दै जाँदा जिन्दगीमा चढ्दै जाँदा थाहा नपाई खल्तीबाट जिल्ला आ, के भन्नुभयो अरे नाम नाम हजुर मेरो एकदमै ठिकै छ जो बाँचिरहेछौँ आजसम्म तपाईँको माया ममथाहासम्म आइरहेछौँ है अनि आकाश खानपिन भयो तपाईँको केही समयपछि हुन्छ कतिको डुब्नुहुन्छ आकाश सुना कुराकानी र उहाँसँग कुराकानी गर्दा गर्दै खुसी लाग्यो तपाईँले फोन गर्नु मित्रजी कता हराउनु भएको छ भने म साथीहरूसँग सुधिरहेको थिएँ कि त भनेर है भनेको खबर बताउनुहोस् तपाईँको खबरहरू छ के भइरहेको छैन खाना खानुभयो <laughs> <laughs> सम्झना नेपालभित्रनुहुन्छ एउटा सर धेरै मिस गरेर आएको छ सिलिन्स सरलाई त्यसपछि गएर एकजना साथी हुनुहुन्छ नाम नभनौ धेरै मिस गरेर आएको छ भन्न चाहन्छु त्यसै गरी अब समीर भन्नु पर्दा धेरै साथीहरू छन् नमस्कार नमस्कार, गर फोन गरबाट यति बेला एउटा समथुर आवाज सुन्दै बेला भएको छु तपाईँ सम्पर्कको लागि विष्णुजीको रोजाइमा यो आवाज राख्छु यो आवाजपछि फेरि आउँछु सुन्दै गर्नुहोला ै बै कसै भारी माया छ छोडी जाने प्रेमीलाई के नै भन्नु सकिने रहेछ ोटो दिन्छमा किन मन तडपिन्छ सँगै जिउने सँगै मर्ने कसमभरि माया छ छोडी जाने प्रेमीलाई किन भन्नु सकिने रहेछ माधो साना वीर भाइ ै जे सँगै बहिनीको सम्झिनेलाई है म भरी माया छ छोडिजानेलाई यस्तै सो छोरा आवाज तपाईँको लागि प्रस्तुत गरिसकेका छु कार्यक्रम अर्पण शुभ साँच हुनु भएको छु रेटी अर्पण एक सय चारभन्दा पाँचजना यहाँहरू सँगसँगै इन्टरनेट अनलाइनमा आवाज साथमा फोन गर्नको गलागी सुन्नुहोस् सब त्रिसोरी तिन सय बत्तिस को लागि खुल्ला गरेका छौँ है अर्को साथी हुनुहुन्छ स्वागत गर्छु हेलो नमस्कार को बोल्नुभयो तपाईँको नाम भनिदिनुहोस् ना, <laughs> ना, ना दा ना न तर <laughs> एर... खाना दादा सम्झनुहुन्छ आफ्नो आफ्नो है क्षना आजकाल चाहिँ सूर्य दादा कता हराउनुभएको हो सूर्य दादा हराउनुभएको दा छ आउनुहुन्छ अनि अर्पण हो लीनिसको लागि अनि मलाई शान्ति लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई मेरो बहिनी पार्वतीको लागि होस् त छु नमस्कार नमस्ते औ सन्धिकराघि बाद फोन गर्नु भएको त जिन्दगी भनेको यस्तै हो है जिन्दगी भनेको खरेलाई थम्ने बाध हो जिन्दगी खरेलाई थम्ने बाध हो जिन्दगी देश थम्नेला गाँध हो जिन्दगी किन किन हो हो हो के छ एकदम ठिक ठक छ अनि एकदम ठिकै छ राम्रो छ चलिरहेछ ए तपाईँको माझमा आइरहेछु बरु केही त्रुटिहरू छन् भने चाहिँ भनिदिनुहोस् न केही छ त्यस्तै छ है अनि खाना खानु हो साथी साथी कि यो स्वागत गरौँ हेलो नमस्कार को बोल्नुभयो सरोज के छ अनि सम्झना ए सम्झाउनु त अब आउँछ नि के गर्नु हो सम्झाउने मान्छे अब खास चाहिँ बनाउनु पर्ला फर्स्ट अफ मेरो साथी हुनुहुन्छ घमण्ड रानाइ गरिरहनु भएको छ टाढो फोन लाग्न चाहन्छु अनि नरेन्द्र दाई हुनुहुन्छ छेउमा सुनिरहनु भएको छ उहाँलाई पनि र विशेष गरी मेरो मङ्गलपुर नसि देवीका छिमगरलाई सम्पुन्न सहभागी जनाउनुको लागि सुन्न सपन्न पाँच त्रिसठी तिन सय बत्तीस र तिन सय तेत्तिसको लाइनमा फोन गर्न सक्नुहुनेछ आवाज को हो यो आवाजलाई तपाईँको रेडियो शीर्षमा प्रमाणको लागि मित्र विष्णुको सहयोग मिलिरहेको छ रिजन भर्खरै आउनु भएको छ है गीत सुन्दै गर्नुहोला सोच दीना मार। काती दिन रुने कुने कूने हुआ भय रुनी हम प्रेम बुझले यहा एक अर् बिना नहीं फसमर्पित होने सोच्दिनँ कुनैमा कति दिन रुने भु हस्तीको माया कोही भएन हाम्रो माया प्रेम बुझ्ने एक अर्का बिना नै हस्त सोही भएन हाम्रो माया प्रेम बुझ याहा, एक अर् का बिना हसुआ यू धरती मात्री हिन्नी कति दिन रुनी हसंसी कवा सल खराब यहां दूध पाने पसलमा खराब सराब स यहां बुद्ध धराप यहाँ आप अनुकूल हुकूल हुतवाद को कर्प से यहाँ दूध पाने पसलमा श्राव से यहां बुद्ध को देश में शांति धराब से यहाँ वास्तविक समस्या हो यो समस्यालाई मुक्तकमा बताइदिएको छ दुर्भाकार भट्टुवाले लेख्नु भएको मुक्तक सँगसँगै फेरि पनि तपाईँलाई स्वागत छ कार्यक्रम अर्को शुभ साँझको यो विषयमा तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कम सँगसँगै रेडियो अर्पण एक सय छ पाँच मेगासको ध्वनि तरङ्ग मार्फत पनि सुनिरहनु भएको छु सु। आवाजबाट सोम साथमा छु यो आवाजले तपाईँको रेडियो शीर्षमा प्रणको लागि मित्र विष्णुजीको सहयोग मिल्ने छु अर्को साथी लाइनमा हुनुहुन्छ फोन सम्पर्कमा है स्वागत गर्छौँ हेलो आज है के मात्र बस्नु भएको छ मात्र बस्नु भएको छैन आवर साइड ह्याप्स टु बी गुड। इ खाना खानु वु भनेको? अहिले खाना खा त छैन। अब 8 बजे सायद लिट्टिका हुन्छ होला। 8:30 बजेतिर हुन्छ है। अलि सु सुनमा कति कति डुब्नु हुन्छ? आ सुन जनामा त हो। कति कति ग उदी हालिन्छ नि अलि अलि। हँ? अलि अलि। अलि अलि है? हँ यस। आ ग्रीन छ अनि नि। बेग्रीन छ है? सम्झिने मान्छेलाई सम्झिने मान्छेको छैन सम्झनु अनि कन्ट्रोल रुममा जानु भएको फिन्गाईको लागि अनि अर्को इमेल को लागि के म्युजिक थियेटर आको लागि अनि मेरो बहिनी छलासिङको लागि एडिबी र टोइन्सिनका लागि अनि फादरको लागि अनि म पिनिना चाहिँ सम्पूर्णलाई होस्तो छु न अबस् क्या नमस्ते ओलीसा पर्सबाट हामीलाई फोन गर्नु भएको थियो कुरा गनिरहे हुवा सँग है सो दबाय पनि गर्के म सो भाग्य जोन अलका लागि सुन सपना 332 र 337 को लाइनमा को, को स्वागत नमस्कार का फोन गर्न सक्नुहुने प्राविधिक है यस्तै छ चलिरहेछु होइन अर्सोको असारको मौसम छ होइन यो मौसममा रोपाई पनि गर्नु पर्यो होइन सम्झनामा कतिको डुब्नुहुन्छ अन्तिमको काठी हाजुर अनि अनि अनि दुरमारी हस् सुन नमस्कार मखवनपुरबाट लक्ष्मणले हामीलाई फोन गर्नु भएको थियो कार्यक्रम अर्पण सुझको यो बसामा छ गीत गइसकेको छु यो गीत सँगसँगै हामी पनि कार्यक्रमबाट बिरम्र्नुपर्छ है आज हामीलाई फोन गर्नुभयो भरोसा शक्तिखोरबाट आकाश मकवानपुरबाट मित्रघाते विरेन्द्रनगरबाट शान्ति करागबाट कृष्ण लामा मकवानपुरबाट सरोज लामा जुटफानी बाटो लैजा पर्साबाट लक्ष्मण मकवानपुरबाट तपाईँ सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद फोन गर्नुको लागि प्रयास गर्ने तपाईँहरूलाई पनि धन्यवाद भोलि अवश्य पनि तपाईँसँग कुराकानी रहनेछ है म तिनजनासम्म सुने साथ दिनुभयो तपाईँलाई विशेष धन्यवाद दिन चाहन्छु कार्यक्रमप्रति सुझाव सल्लाह प्रतिक्रिया भने तपाईँले हामीलाई फोन नम्बर सुन्दा तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइनमा तपाईँले फोन गरेर सुझाव सल्लाह प्रतिक्रिया दिन सक्नुहुनेछ पत्र प्रचार पनि गर्न सक्नुहुनेछ सँगसँगै तपाईँले हामीलाई मेल पनि गर्न सक्नुहुनेछ है हवस् त आजलाई पनि कार्यक्रमबाट बिदा माग्नुपर्छ अन्तिममा प्राविधिक मित्र विष्णुजीलाई विशेष आभार प्रकट गर्दै तपाईँ समूहको लागि यो पृष्ठ फिल्म बजिरहेको मिठो आभासा कार्यक्रम अरू पनि शुभ साँच्चै यो विषयबाट सु अघि चाहन्छु नमस्कार पराई, रेडिओ अर्ण एक सौ चार थोप्लो पांच मेगा हिडियो खींचने काम तो सी अब मिक्सिंग भाई लठा को कई ए तुगे आई जा अम सी आउना त आए दाई तर लिन चाहिँ दुई महिना पछि बोलाएको छ मलाई त्यति काम दिएको तै पनि गर्न सकिन है बरु मैले पहिले भनेको ठाउँ ब्लु हराइजन भिडियो मिक्सिङ सेन्टर चौराचोकमा दिएको भए यस्तो हुन्थ्यो र बरु छिटो